पन ट ला भएको बिहान सात बजीको अर्पणलाई स्वागत छ म सुचिता हमालितवन क्षेत्र नम्बर चारमा भएको उपनिर्वाचनबाट विषय बनेका नभनिर्वाचित सभासद रामकृष्ण घिमिरेले नेपाल सङ्घीय मोटलमा पुगेपछि चितवन राजधानी बन्ने बताउनु भएको छ भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभासद् घिमिरेले गुरू योजनामा चितवनलाई वैकल्पिक राजधानी बनाउने कुरा सम्भव नदेखिए पनि प्रादेशिक राजधानी बनाउन पहल थाल्नुपर्ने बताउनु भयो गुरु योजनाको समयोजकको जिम्मेवारी समेत पूरा गरिसक्नुभएका घिमिरेले प्रदेश बाँडफाँड गर्दा नलप्लासीको दौड्ने मुकानपुरको हेटौडा पर्साको ठोरी जस्ता भूभागलाई समेटेर वृहत चितवन बनाइने र राजधानी चितवनै बनाउन कङ्ग्रेस लागि पर्ने बताउनु भयो कङ्ग्रेस पूर्व घिमरेले संविधान निर्माणमा लागि बताउँदै चितवन क्षेत्र नम्बर चार र समग्र चितुवनको विकासका लागि प्रतिनिधि भएर काम गर्ने बताउनुभयो उहाँले चितवन चारमा यसअघि प्रधानमन्त्री सुशील कोइर्लाले स्थानीयलाई दिनुभएको प्रतिबद्धता पुरा गर्न पुरा गर्ने दायित्व आफ्नो कादमा आएको बताउनु भयो उहाँले अब देशमा बाङ्गोटिङ राजधानी राजनीति भन्दा पनि सरल रेखामा राजनीति अघि बढ्नुपर्ने जिकिर गर्नुभयो उहाँले राजनीतिक गतिरोध अन्त्यका लागि उच्च स्तरीय राजनीतिक सहमतिको आवश्यक रहेको औलाउनुभयो नेकपा एमाले चितवनले यही असार उन्नाइस गतिदेखि शुरू हुन लागेको नवौ महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेको छ चितवन क्षेत्र नम्बर चारको उपनिर्वाचनका कारण चितवनमा ढिला गरी प्रतिनिधि छनौट गरेको हो प्रतिनिधि छनौटका लागि मङ्गलबार अपरान्ह पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधि टुङ्गो लगाए पनि बुधबार मात्र नाम सार्वजनिक गरिएको एमाले प्रचार विभाग प्रमुख अरूण पीडित भण्डारीले जानकारी दिनुभयो चितवनबाट चौवाली महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिनुभयो जसमा बाइसजना वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका छन् भने बाइसजना केपी शर्मा ओली पक्षका प्रतिनिधि रहेका छन् यस्तै केन्द्रबाट छनौट गरिएका प्रतिनिधिहरूमध्ये चितवनका नौजना नेताहरू परेका छन् केन्द्रीय स्तरबाट छनौटमा परेकाहरूमा पोलेट ब्युरो सदस्य एवं सभासद्वयका सेनात अधिकारी सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य देवी प्रसाद गेवाली झिल्लु प्रसाद केशवलाल श्रेष्ठ सीता पौडेल हरिसापकोटा जेपी भेटुवाल र विष्णु खिमरे रहेका छन् यसै गरी केन्द्रीय स्तरबाट नै जनसङ्गठनबाट महाधिवेशन प्रतिनिधि छनौट हुनेहरूमा चितवनबाट आर्सना परेका छन् सनट हुनेहरूमा पूर्व सांसद लालमणि चौधरी दवादोर जिल्लामा शारदा कुमाल राज... रामजी प्रसाद सापकुटा रामप्रसाद पौडेल अमृत राई फुडा बहादुर श्रेष्ठ र टेकनाथ पुरा रहेका छन् असार उन्नाइस गतेदेखि काठमाडौँमा हुने एमालेको नवमहाधिवेशनमा सधैँ उन्नाइस सय प्रतिनिधि हुने सहभागी हुनेछन् चितवनमा रहेका बाल गृहहरूले बाल गृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड दुई हजार उनासत्तरी तत्काल कार्यान्वयन गर्नुपर्ने देखिएको छ जिल्ला बाल कल्याण समिति चितवनका अनुसार चितवनमा तिसवटा बाल गृह सञ्चालनमा छन् भने तिनवटा अनुमति बिना सञ्चालन रहेको गरेको पाइएको छ भरतुरमा दुई दिनसम्म चलेको बाल सञ्चालक र सरोकारवालाहरू बिचको छलफलमा पारदर्शिता र नीति नियम पालना गर्न सञ्चालकहरू जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालिएको छ जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकारी प्रकाश चन्द्र पौडेलले बाल गृहका लागि बाल बालिका सिफारिस गर्दा निकाय वा संयन्त्रबाट सिफारिस हुने व्यवस्था कडाई पूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनु भयो उहाँले बाल गृह सञ्चालन सम्बन्धी आचार संहिता निर्माण तथा नियमित अनुगमन प्रभावकारी बनाउन लागि पर्ने बताउनु भयो अनाथ परिवार विहीन बाल बालिकाको बौद्धिक संेगात्मक विकासको लागि निश्चित अवधिको लागि संरक्षण चितवनका अधिकांश गृहहरू सरकारी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन् स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बालमैत्री स्थानीय शासन नीति निर्माण भएपछि मापदण्ड विपरीत रहेका बाल गृहहरूलाई मापदण्डभित्र माप ल्याउने र मापदण्डमा नआउनेलाई कारवाही प्रक्रिया अगाडि बढ्ने बताउनुभयो वास्तविक रूपमा संरक्षणको आवश्यकता परेका वा बाबुआमा बिन बाल राख्ने भन्दा पनि संख्या बढाउनेकै लागि बालगिहहरू पालन हुने गरेको पाइएको छ आन्तरिक राजस्व कार्यले भरतपुरले चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको एघार एक महिनामा सात अरब एक्काइस करोड़ चौन्न लाख एकाउन्न हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ कार्यले दुई हजार एकात्तरसम्ममा विभिन्न सात शीर्षकमा राजस्व बापत सो रकम सङ्कलन गरेको जनाएको छ राजस्व कार्यले चालु आर्थिक वर्षको एघार महिनामा लक्ष्य भन्दा करोड उन्चालिस लाख छयानब्बे हजार रुपियाँ बढी राजस्व उठाएको हो मात्र बया करोड चौन्न लाख चालिस हजार रुपियाँ राजस्व संकलन गरेको कालेका प्रमुख प्रेम उपाध्यायले जानकारी दिनुभयो जेठ महिनामा सबैभन्दा बढी राजस्व गरेको छेठुल्क बापत पचासी करोड छप्पन्न लाख पैतालिस हजार रुपियाँ राजस्व संकलन भएको कालेको तथ्याङ्कमा उल्लेख छ सबैभन्दा थोरै राजस्व शिक्षा शुल्क बापत संकलन भएको छ शिक्षा शुल्क बापत कलन भएको हो यस आर्थिक वर्षको सालमा सान्तसम्ममा आठ अरब एक्काइस करोड़ चौवालिस लाख छयालिस हजार रुपियाँ राजस्व उठाउने लक्ष्य रहेको कार्यालयका प्रमुख उपाध्यायले जानकारी दिनुभयो विगत पन्ध्र वर्षदेखि आफूले उठाएको मागहरूलाई राज्यले व्यवस्था गरेको व्यवस्था गरेको भन्दै चितवनका पशु प्राविधिकहरू आन्दोलनमा नेपाल पारा भेटनरी एन्ड लाइफ स्टक एसोसिएसनमा आबद्ध चितवनका पशु प्राविधिकहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरूले हिजो जिल्ला पशुकारले चितवनमा बिहान दसदेखि पाँच बजेसम्म धरना दिएका छन् यसअघि मङ्गलबार जिल्लामा सही काम छेवा कार्यमा शान्ति जारी राख्ने नेपाल पारा भेटन स्टक चितवन अमृत श्रेष्ठले बताउनु पशु चिकित्सा परिषद एन दुई हजार परिमार्जित एकीकृत मसौदा दुई हजार सत्तरी तत्काल लागू असक्षम र विभेदकारी काउन्सिलका पदाधिकारीहरूको राशिनामा दिनुपर्ने कृषि र पशुपालनमा क्षेत्रमा बजेट वृद्धि हुनुपर्ने निजी क्षेत्रका प्राभेटरीहरूको सेवाको सम्बोधन र उचित व्यवस्थापन सहित पाँच प्रतिशत केसी दरमा कृषि ऋणको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ भरतपुर नगरपालिकाभित्र रहेका पिछडिएका सुकुम्बासी बस्तीका मानिसहरूलाई लक्षित गरी प्रदान गरिएको तिन दिने योजना तथा नेतृत्व विकास कार्यक्रम सकिएको छ सोमबारबाट सुरु भएको कार्यक्रममा भरतपुर नगरपालिका अन्तर्गत एघार र बाह्रमा बसोबास गर्ने पच्चिसजनाको सहभागिता रहेको थियो सुशासन गरी योजना लागू भएका मानिसहरूलाई नेतृत्व तहमा पुर्याउनका लागि आयोजना गरेको कार्यक्रमले आफूहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगेको सहभागीहरूले बताएका थिए नगरपालिकाभित्रै बसोबास गर्दा समेत नेतृत्व तहसमा पुग्न नसकेको अवस्थामा फोहोरका लागि कार्यक्रम फल्दाई भएको र आफै पनि नेतृत्व गर्न सक्ने अवस्थामा रहेको सहभागीको भनाइ थियो कार्यक्रम परियोजनाका संयोजक सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो नवलप्रासी जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्य कर्मीहरू नहुँदा समस्या भएको छ जसले गर्दा चारजना डक्टरको दरबन्दी रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा समेत छात्रवृद्धिका डक्टर पछाएर उपचार सेवा दिइँदै आइरहेको छ दरबन्दी अनुसारका स्वास्थ्य कर्मीहरू पठाउन नसक्दा तीनजनाको ठाउँमा एकजना पठाएर बिरामीहरूको उपचार गर्नु परेको छ जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकारीृत्ता मुकुन्द राज गौतमका अनुसार जिल्लामा कुल चार सय कर्मचारीको दरबन्दी छ जसमा दुई सय छजना अहिव दसजना डाक्टर र दसजना स्टाफ नर्स रहेका छन् तीमध्ये दुईजना डाक्टर एकचालिसजना अहिव आठजना स्टाफ नर्स सहित एक्कासीजना अपुग रहेका छन् अब पालु अर्पणचनावासको अर्पणचनावासमा हाम्रो प्रश्न छ संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकी अन्तर्द्वन्द्वको उपज भएको यी माओवादी नेता डाक्टर बाबुराम भट्टराईको भनाइमा बा, तपाईँको विचार के छ यी सही कुरा बी बल बी बल्ल होस् खुलै छ सी जनताले नेता चिनिसके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 ट्राफिक खबरको यति बेला टोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नायनगढ मोगलिन मोगलिन्दी काठमाडौँ सड़क खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नायनगढ फ्रासीबु टोल सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर डिजिटल मोबाइल नंबर अंठानब्बे पचास बिहार सात बजे सकिता हम बिता यस अर्पण स्थानीय समाचारको साथमा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 विदा संपन्न घड़ेरी खरीदगारी कहुन होस संपर्क का